प्रधानमन्त्री सुशील कोइराला र नेपालका लागि चिनियर राजदूत छुताई बीच भेटवार्ता द्विपक्षीय आपसी हित संविधान निर्माण लगायतका विषयमा छलफल इबोला भाइरस नियंत्रण को लागी सरकार ने सब संयंत्र को प्रयोग कर सकेंगे स्वास्थ्य मंत्री अधिकारी को दावी रोग निण का बजेट को अभाव निकिर चवन को भंडारा में रहोक मत्स्य वििकास में मछा को भूरा को अत्यधिक मग साउन में मत नब्बे लाख भूरा बिक्री चितुवनमें करीब पचहत्तर भूरा खपत लिबिया को राजधानी त्रिपोली का प्रहरी प्रमुख को द्वारा हत्या पश्चिम अफ्रीकाम ढूला रोग को कारण एक हजार भाग बड़ी को मृत्यु विश्व स्वास्थ्य संगठन को तथ्यांक रुनी मैंचेस्टर यूनाइटेड को नया कप्तान में नियुक्त रेजार्डो मटिनो अर्जेंटिनी फुटबल टीम को प्रशिक्षक नमस्कार अर्पण सुधैका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच समय गाहसँगै इन्टरनेटबाट संसारभरि के साथ सुनिरहनु भएको साँझ पाँच बजेकोमा स्वागत छ सहकर्मी अधि तारियल सुजिता हमालको विस्तारमा प्रधानमन्त्री सुशील कोइराला र नेपालका लागि चिनिया राजदूत बुन्य बीच भेटवार्ता भएको छ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 नेकपा एमालेको केन्द्रीय कमिटी बैठक भोलिसम्मको लागि स्थगित भएको छ मंगलबार प्रस्तुत भएको राजनैतिक प्रतिवेदन संगठनात्मक प्रस्ताव तथा विधान संशोधन प्रस्तावमा सम्पादन गर्दा समावेश गर्नुपर्ने विषयहरूसहितको प्रतिवेदन तथा बैठक सञ्चालन कार्यविधि र आचार संहिताको मस्यौदामाथि छलफल हुने भने पनि ती दस्तावेजहरू सबै केन्द्रीय सदस्यलाई उपलब्ध हुन नसकेकाले बैठक स्थगित भएको नेता छविलाल विश्वकर्माले जानकारी दिनुभयो आजको बैठकमा यसअघि केन्द्रीय सदस्य बनाइएका शपथ खुवाइएको छ मङ्गलबारको बैठकले नवौ महाधिवेशनमा केन्द्रीय सदस्यमा बराबरी मत खुल्ला खुल्लातर्फ खिमलाल भट्टराई र नागेन्द्र चौधरी तथा मुस्लिमतर्फ मोहम्मद महफुज अन्सारी र सराज अहमद फारूकीलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको थियो उहाँहरूलाई वरिष्ठ नेता छलनाथ खनालले शपथ गराउनु भएको हो संविधान सभाका सदस्यहरूले नेपालको वनमाथि तस्करहरूको रजाई भएको बताएका छन् विनियोजन विधेयक दुई हजार एकात्तरमाथिको छलफलमा भाग लिँदै सांसदहरूले अन्य समयमा झगडा गर्ने राजनीतिक दलसमेत वन फडानीमा एक हुने गरेको आरोप लगाउनु भएको छ बैठकमा बोल्दै प्रमुख विपक्षी एकीकृत माओवादीका सभासद धनीराम पौडेलले कुनै समय हरियो वन नेपालको धन भए पनि यो वन कर्मचारीको धन हुँदै गएको हुँदै अहिले तस्करको धनमा परिणत भएको बताउनु भएको छ यारसा गुम्बाको जथाभावी व्यापार भएको भन्दै पौडेलले यारसा गुम्बा उत्पादन हुने वनहरूको राष्ट्रियकरण गरिनुपर्ने बताउनु भएको छ नेपाली कङ्ग्रेसका सांसद वीरबहादुर बलायारले ऊर्जाको नाउँमा जङ्गल फणानी भइरहेको बताउनु भयो उहाँले सामुदायिक वनमा राजनीतिक दलका आँखा लाग्ने गरेको पनि बताउनु भएको छ राजनीतिक दलका स्थानीय स्तरका नेता तथा कार्यकर्ताहरू अन्य समयमा झगडा गरे पनि वनका काठ बेच्ने बेलामा भने एक ठाउँमा उभिने गरेको दावी गर्नुभयो वनमा देखिएको आयस्रोतकै कारण सामुदायिक वनका मुद्दा समेत जिल्लामा पर्ने गरेको बलायारको भनाइ छ त्यस्तै नेकपा एमालेका सांसद शेरबहादुर तामाङले वनको संरक्षणभन्दा पनि व्यवस्थापन जरुरी रहेको बताउनु भएको छ नष्ट हुन लागेका रुखहरू काटेर अन्य रुखहरूलाई जोगाउनुपर्ने उहाँको तर्क छ हरेक गाविसमा एउटा नर्सरीको व्यवस्था गर्नुपर्ने तथा त्यहीँबाट घरहरूका लागि घर रुख बाँड्नुपर्ने तामाङको भनाइ छ गाउँका नाङ्गा डाँडामा नर्सरी मार्फत फलफुल लगाउनका लागि सरकारले सक्रियता देखाउनुपर्ने उहाँको माग रहेको छ नयाँ शक्तिको ओकालत गर्दै आएका ए माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले यसबाट नयाँ नेपाल बन्ने दावी गर्नुभएको छ उहाँले नयाँ शक्तिको पाँच सको एजेन्डा प्रस्तुत गर्दै यसमै राष्ट्रिय सहमति खोजेर नयाँ नेपाल निर्माण गरिनुपर्नेमा जोड दिनुभएको छ उहाँले पाँच स शान्ति संविधान सुशान्त समृद्धि समाजवादमा जोड दिँदै यसबाट नयाँ नेपाल निर्माण सम्भव हुने दावी गर्नुभयो शान्तिबाट संविधान संविधानबाट सुशासन सुशासनबाट समृद्धि समृद्धि समाजवाद बाबूराम ने पेश में इसमें राष्ट्रीय सहमति र बनाऊ नया भिना संविधान निर्माण होने दावी कर सहमति में जोड़ दछ समय नया शक्ति को विकल्प बनाने बाबूराम को प्रस्तापन संघने तीव्र विवाद रह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 अधिकारीले यो रोग नियन्त्रण गर्न सरकारले जस्तो सुकै कदम चाल्न पछि नपर्ने पनि बताउनु भयो उहाँले यो रोग नियन्त्रणका लागि बजेटको अभाव पनि नहुने जिकिर गर्नुभयो मन्त्री अधिकारीले तत्काल नेपाल सरकारले संक्रमित मुलुक लाइबेरिया नाइजेरिया पश्चिम अफ्रिकी मुलुक नजान पनि नेपालीहरूलाई अनुरोध गर्नुभएको छ अधिकारीका अनुसार सरकारले आपूर्ति मन्त्रालयलाई पनि संक्रमित मुलुकबाट मासु पदार्थको आपूर्ति नगर्न आग्रह गरिएको छ मन्त्री अधिकारीले नेपाल सरकारले मात्रै यो नियन्त्रण गर्न सक्ने नभएकाले नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूसँग पनि यथाशीघ्र छलफल शुरू गर्ने जानकारी दिनुभयो साध्यबहादुर भण्डारीले नेतृत्व गरेको जनमोर्चा नेपाल र जेबी धौलाकोटीले नेतृत्व गरेको जनमोर्चा नेपाल पार्टीबीच एकता भएको छ रिपोर्टर्स क्लब नेपालमा आज जनमोर्चा नेपाल पार्टी एकता र भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पश्चातको परिस्थितिबारे पत्रकार सम्मेलन गरी दुवै पार्टीका महासचिवले पार्टी एकताको घोषणा गरेका हुन् जनमोर्चा नेपालका महासचिव साध्येबहादुर भण्डारीले दुवै पार्टीको नेपाली क्रान्ति को रणनीति र कार्यनीति एउटै रहेको सैद्धान्तिक वैचारिक धरातल र अभिष्ट एउटै रहेकोले पनि पार्टी एकता गरेको बताउनु भएको छ पार्टी एकतासँगै पार्टीका अध्यक्षमा सद्यबहादुर भण्डारी उपाध्यक्षमा झगबाद र भूषाल सचिवमा जेबी धौलाको टिर कृष्णबहादुर तिवारी र सल्लाहकारमा पुण्यराम शिल्पकार सुरेन्द्र महर्जन रहने जनाएको छ प्रहरी मूभेडमा मारिएका दिनेश अधिकारी सरीका परिवारले नेपाल बार एसोसिएसनसँग कानुनी सहायता माग गरेका छन् सरीका परिवारले कानुनी सहायता माग गर्दै आज दिउँसो बारको कार्यालयमा निवेदन दिएका छन् निवेदनमा चरीको सुनियोजित हत्या भएको भन्दै न्यायका लागि अदालत जान कानुनी सहायता माग छन् बारका उपाध्यक्ष टीकाराम भट्टराईले कानुनी सहायताका लागि बारको मापदण्ड रहेको र त्यो भित्र परे कानुनी सहायता उपलब्ध गराउन मिल्ने बताउनु छ प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि चरीका परिवारले मानवाधिकार आयोग एडभोकेसी फोरम र इन्सेकमा पनि निवेदन दिएका छन् भने अदालत जाने तयारी गरेका छन् डन्चरीको गत बुधबार साँझ भीमढुङ्गामा भएको मुठभीडमा मृत्यु भएको प्रहरीले बताएको छ को भण्डारामा रहेको मत्स्य विकास केन्द्रमा माछाको फुराको माग अत्याधिक बढ्न छ कालेको तथ्याङ्क अनुसार पछिल्ला वर्षहरूमा माछाको फुराको माग बढ्दै गएको छ माग बढीसँगै राजस्वमा पनि उल्लेख्य वृद्धि भएको छ केन्द्रमा उत्पादन हुने फ्राई फुरा एकदेखि दुई इन्च र फिङ्गर लेङ दुईदेखि पाँच इन्च भन्दा ह्याचलिन हेचलिंग जीराभरा को माग अत्याधिक रहे केन्द्र का प्रावधिक सहायक चिरंजीवी दाह ने जानकार गत आर्थिक वर्ष दुई हजार सत्तरी इकहत्तर में एक, एक करोड़ पचपन लाख पैंसठी हजार हेचलिंग िङ बिक्री भएको छ यो आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा पचास पच लाख पन्ध्र हजारले बढेको हो आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा लाख पचास हजार ह्यासलिङ बिक्री भएको प्राविधिक सायक दालले बताउनु भयो ह्यासलिङ बिक्रीबाट आर्थिक वर्ष दुई हजार सत्तरी एकात्तरमा लाख एक्कासी हजार राजस्व सङ्कलन भएको थियो भने आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा लाख पाँच हजार राजस्व सङ्कलन भएको थियो आर्थिक वर्ष दुई मा सत्तरी भन्दा दुई हजार सत्तरी राजस्व चार लाख छिहत्तर भएको छमा फ्राई फुराको माग पनि बढेको छ आर्थिक वर्ष दुई हजार उना चौबिस लाख सत्र हजार फ्राई बिक्री भएकोमा संख्या बढेर गत आर्थिक वर्ष दुई हजार सत्तरी एकात्तरमा लाख पन्ध्र हजार पुगेको प्राविधिक सायक दालले जानकारी दिनुभयो यो संख्या दुई हजार भन्दा पाँच लाख अन्ठानब्बे हजारले बढी हो फिङ्गर लिङ्गको माग पनि अत्याधिक रहेको केन्द्रले जनाएको छ गत आर्थिक वर्षमा फिङ्गलिङ पाँच लाख हजार बिक्री भएको थियो भने आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा तिन लाख चौध हजारमा बिक्री भएको छ एक वर्षमा दुई लाख तेइस हजार माग बढी भएको केन्द्रका प्राविधिक सहायक चिरञ्जीवी दाहालको भनाइ छ कालीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा अझै माछाको खुराकको सङ्ख्या वात्तै बढ्न सक्ने देखिएको छ चालु आर्थिक वर्षको साउन महिनामा मात्रै 82 लाख जिराफ ह्याजलिङ जिरा हुनले भयो। अहिले पोखरीमा भुरा राख्ने समय भएको र कृषकहरूको संख्या पनि बढ्दै गएकाले माछाको भुराको माग पनि बढ्दै गएको उहाँले बताउनुभयो केन्द्रमा उत्पादन भएको भूरा सबैभन्दा बढ़ी चितवनमा नै बिक्री हुने गरेको छ अन्य जिल्लाको तुलनामा चितवनमा माछापाला कृषकको संख्या बढ़ी भएकाले चितवनमा करिब पचहत्तर प्रतिशत भूरा खपत हुने केन्द्रका प्राविधिक दाहालको भनाइ छ चितवनमा करिब एक हेक्टरमा माछा पालन गरिद्याएको छ प्रत्येक वर्ष माछापाला कृषकको संख्या बढ्दै सि लमजुंग तनऊ गोर्खा धादिंग बारा जिल्लाका पर्सा लगायत जिला को बुरा लैसाने कर लामो समयदेखि निष्क्रिय मनसुन एकाएक सक्रिय भएको छ दुई तिन दिनदेखि हल्का पानी पर्दै आएकोमा गए रातिदेखि भने झरी पर्न थालेको छ पूर्व र पश्चिम क्षेत्रमा बाढी पहिरोको जोखिम बढाउने गरी भारी वर्षा हुन सक्ने भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन सबैसँग आग्रह गरेको छ आज रातिदेखि पानी पर्ने क्रम अझै बढ्न सक्ने महाशाखाले जनाएको छ महाशाखाकी मौसम विदेश शान्ति कणेलका अनुसार सुदूर पूर्व र सुदूरपश्चिम क्षेत्रमा भारी वर्षाको सम्भावना छ लगातार तीन दिन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 पानी पर्ने वायुमण्डली न्यूनचापिय रेखा नेपालतर्फ सर्दै आएकाले झरिपरेको हो न्यूनचापीय रेखा लखनऊरपर और ओरपरको आकाशमा रहेको र यसले बङ्गालको खाडीबाट निस्किरहेको पानीयुक्त बाफलाई आफूतिर तानिरहेकाले भारी वर्षाको सम्भावना बढेको मौसमविद कणेलले बताउनु भएको छ उहाँका अनुसार भारतको बिहार उत्तर प्रदेश र भारतसँग सिमाना जोडिएको नेपालका पूर्वी र पश्चिमी क्षेत्रमा भारी वर्षा हुनेछ आहारा बासस्थान र पानीको उचित व्यवस्थापन भएपछि नेपालमा जङ्गली हात्तीको संख्या बढ्दै गएको छ बर्दिया राष्ट्रिय निकुञ्ज चितवन निकुञ्ज शुक्लाफाट वर्षा र कोशी टफु वन्य जन्तु आरस्यमा हात्तीको संख्या बढ्दै गएको हो अहिले बर्दियामा एक चितवन र वर्षामा पछि शुक्लाफाटमा चार र कोशी टफुमा झण्डै जङ्गली हात्ती रहेको नेकञ्ज विभागको तथ्याङ्क रहेको छ भारतबाट नेपाल आउने सानै हात्तीको संख्या पनि योभन्दा धेरै रहेको छ दुई सालसम्म बर्तियामा तिनवटा रहेको हात्ती 20 वर्षको अवधिमा एक सय भन्दा आहारा तथा पानी पर्याप्त कारण भारतका हात्ती नेपालमा रैथाने बनेको चितवन राष्ट्रिय निकुंसका सहायक संरक्षण अधिकारीले बताउनु भयो नेपालका निकुस तथा आरक्षमा पनि झण्डे डेढ सयको हारिमा घरपालुवा हात्ती रहेका छन् तर पछिल्लो समय घरपालुवा हात्तीमा क्षयरोगको संक्रमण देखिएको छ घरपालुवा हात्तीमा देखिएको क्षयरोग जङ्गली हात्तीमा सहने भएकाले सचेतना अप्नाउनु पर्नेमा थापाले जोड दिनुभएको छ अब पालु अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौं इभोला भाइरसको संक्रमण फैलन नदिन तत्काल नगरी नहुने काम के हो ए विमानस्थलमा स्वास्थ्य परीक्षण बी सीमानाकामा निगरानी र सी अफ्रिकी देश ओहोर दोहोर चेतना अभिवृद्धि तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए विमानस्थलमा स्वास्थ्य परीक्षण भन्ने चौतिस प्रतिशत बी सीमानाकामा निगरानी भन्ने उनातिस प्रतिशत र सी अफ्रिकी देश ओहोर दोहोर गर्नेहरूमा चेतना अभिवृद्धि भन्ने सैतिस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 नावाज में तको लगी मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एप करी एक स्पेस दी पीओएलएल पोल टाइप गरीब उत्तर ए गरी, पी वा सी टाइप गरी चौवालीस पचपन्न वा पैंतालीस पचपन्न में पठान सकू अर्पण जनआवाज को मतपरिणाम हरेक साझ पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने पालो ट्राफिक खबरको यति बेला नानगढ चौडावीरगंज सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मग्लिन मुग्लिनौबिसी काठमाडौँ सडक खण्ड मुगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासे बटोल सडक खण्ड पनि खुल्ला छ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 जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम तीस डिग्री र न्यूनतम एक्काइस डिग्री सेल्सियस रहने पूर्वानुमान महाशाखाले जनाएको छ भोलि बिहानैदेखि पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छोप्रति सजग भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ जारी हो। अबन्तर्राष्ट्रिय समाचार लिबियाको राजधानी त्रिपोलीका प्रहरी प्रमुख विद्रोही लडाकुद्वारा मारिएका छन् प्रहरी प्रमुख कणिल्ला मोहम्मद सु त्रिपोली विमानस्थल नजिकै भयको एक बैठकमा भाग लिएर फर्किएको बेला उनी माथि आक्रमण गरिएको लिबियाली गृह मन्त्रालयले जनाएको छ विद्रोही र सेनाबीच त्रिपोली विमानस्थल नियन्त्रण लिनको लागि केही समय यता भिडन्तमा हुँदै आइरहेको छ उता पश्चिम अफ्रिकामा बोला रोगको कारण एक हजार बढी एक हजारभन्दा बढी मानिसको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ गुएना लाइबेरिया सिएरा लियोन र नाइजेरियामा यसको बढी प्रभाव रहेको छ यसका प्रमुख लक्षणहरूमा ज्वरो आउने बान्त आन्तरिक तथा बाह्य रक्तस्राप हुने बताइएको छ प्राणघातक रोग इभोलाको लागि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 नवनिर्वाचित प्रधानमंत्री हैदर अल आबादी को रिवास नजीक को सुरक्षा जांच केन्द्र में एक आत्मघाती बम विस्फोट गराइएको छ यसैबीच ठूलो इच्छाका बीच पनि प्रधानमन्त्री बन्न नपाउनु भएका निवर्तमान प्रधानमन्त्री नुली, नुली अल मल्लिकीले भने सेनालाई राजनीतिमा नफस्न सचेत गराएका छन् सेना र प्रहरीलाई देशको सुरक्षामा मात्रै केन्द्रित हुन पनि उनले सल्लाह दिएका छन् हैदर अल आबादीलाई सोमबार राष्ट्रपति मौद मासुमले प्रधानमन्त्रीमा नियुक्त गरेका थिए आबादीलाई अमेरिका र इरानको समर्थन रहेको छ मल्लिकी भने संसदमा पूर्ण बहुमत हुँदाहुँदै पनि आफूलाई प्रधानमन्त्री न खेल रुनी म्यान्चेस्टर युनाइटेडको नयाँ कप्तान नियुक्त भएका छन् भ्यालेन्सियासँगको मैत्रीपूर्ण खेलमा चित हासिल गरे म्यान्चेस्टरले अठाइस वर्षे रुनीलाई क्लबको नयाँ कप्तानमा नियुक्त गरिएको हो यसअघिका कप्तान निमान्सा भिडेक भने इन्टरमिलान गैर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 रो रेजार्डो मार्टिनो अर्जेन्टिनी फुटबल टिमको नयाँ प्रशिक्षकमा नियुक्त भएका छन् उनले साबेलाको स्थान लिनेछन् अर्जेन्टिनालाई चौबिस वर्षपछि विश्वकपको फाइनलसम्म पुर्याएका साबेलाले हाल हालै राजीनामा दिएका छन् उनको स्थानमा एकाउन्न वर्षका मार्टिनोलाई नियुक्त गरिएको छ उनी गत सिजन स्पेनिस क्याटलान बार्सिलोनाको प्रशिक्षक थिए तर दुई हजार सात आठपछि बार्सिलोना पहिलोपटक उपाधिविहीन भयो यसअघि उनी दुई हजार छदेखि एघारसम्म पारकवेको प्रशिक्षक बनेका थिए दुई हजार विश्वकपमा पारक्वे क्वाटर थियो. 2013 मा दुई गएका उनको खेल, खेल तर रा। उनले राजीनामा दिएका हुन् प्रधानमन्त्री सुशील कोइराला र नेपालका लागि सिनियर राजदूत सुनताईबीच भेटवार्ता द्विपक्षीय आपसी हित संविधान निर्माण लगायतका विषयमा छलफल इबोला भाइरस नियन्त्रणको लागि सरकारले सबै संयन्त्रको प्रयोग गरिसकेको स्वास्थ्य मन्त्री अधिकारीको दावी रोग नियन्त्रणका लागि बजेटको अभाव नहुने सिक्किर चितोवनको भण्डारामा रहेको मत्स्य विकास केन्द्रमा माछाको भुराको माग अत्यधिक साउनमा मात्रै नब्बे लाख भुरा बिक्री चितोवनमै करिब पचहत्तर भुरा खपत लिबियाको राजधानी त्रिपोलीका प्रहरी प्रमुखको विद्रोहीद्वारा हत्या पश्चिम अफ्रिकामा बोला रोपको कारण एक हजारभन्दा बढीको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क र बाटर युनाइटेडको नयाँ कप्तानमा नियुक्त रेजालो मार्टिनो अर्जेन्टिनी फुटबल टिमको नयाँ प्रशिक्षक पाँच बजीको अन्पण बुलेटिन सकियो अनि तारियाल सुजिता हमाल बिदा हुन्छ नमस्कार डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पंप संगे फोन नंबर शून्य छप्पन्न पांच तिरसठी दुई सौ नब्बे रंग रोग सेटरी टॉयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेट्रोल को व्यवस्था एशियन फेड्स को आधिकारिक बिक्रेता जानकारी कराइन मल्टी लर्निंग प्लस टू करना पाइने साथ हीज को भाषा एवं कोर्स पढ़ाई मल्टीलर्निंगी खैर चार पर्सा नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल अंठानब्बे चार बावन्न छयास एक सौ चौरातर चितवन मै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिन द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र क्वालिटी प्रेस छापा खाना विद्युत प्राधिकरण अगाडि कोड शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे